जिन्दगी जिन्दगी हो, हो, माया अस्पताल में मा पोस्टमाटम करने व्यक्ति को जीवन में आधारिती कथान को, को चलचित्र भूं मं यही भदौ दुई गति देशभर प्रदर्शन होते हे नछुट नमस्ते साथीहरू शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरू सबैलाई स्वागत छ म नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि नयाँ भाग लिएर आइसकेकी छु आज चौबाोको तेत्तिसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ बत्तीसौँ भागमा हामीले वर्षालाई भेट्न उसको बुबा आएको कुरा पनि थाहा पायौँ आफ्नो बुवा भेट्न आउँदा पनि वर्षा खुसी भएन उल्टो उसले पवित्रलाई पनि गाली गरे उसको बुवाले कान्छी आमाको लयलयमा लागेर उन्नाइस वर्षको उमेरमै उसको बिहा गराइदिन खोजेको कुरा पनि हामीले थाहा पायौँ वर्षा त्यही कारणले घरबाट निस्केर हिँडेकी रहेछ आफ्नो मनभित्र गुम्सिएको सबै चित्त दुखाए उस्तै सबैको सामु हो कली अनि परिवार जसरी बसेर पनि यस्तो कुरा पनि लुकाएको थाहा पाएर साराले पनि वर्षासँग चित्त दुखाए अब नयाँ भागमा के हुन्छ आउनुहोस् न यता यता कस्तो छ अहिले टाउको नि दुहि छ र दुहिरा छ उठेर मुख सुक्दो टोइलेट फ्वाइलेट छ हो सुतिर नि हुन्न झन बेथाले च्याप्छ कि सारा जा दिदीलाई डोराइदिए त पर्दैन दिदी म आफै जान्छु न ममू, मौ चा। अब के। चार बजेतिर पिसाब लागेर उठाएको थिए उसको कोठा त बत्ती भलिरहेछ अनि के रहेछ भनेर गएको त हन हि ज्वरो आइरहेको नाप्नै पर्यो भनेर तला उठाउन गएको त कुम्ब कर्मको सुतेपछि मर्या हो कि जिउँदै हो थाहा पाइन् आफूलाई नआउने फेरि पानीपट्टि बाँधि अनि कन्धा जस्तो भयो अनि यसो एस यसो गर्दा गर्दै उजेल भइहाल्यो नि त दिल्ली हिजो के को जस्तो लग्यो त्यस्तै थियो था था थाल भातपट्टि लगेर छत्नु परवालाई हालिदिए जानु छैन <coughs> लुगा फेरि यसो कपाल मिलाउ त हस्पिटल जानु पर्यो पर्दैन नि दिदी सिटामोल कस्तो पर्दैन हो सय पनि थियो र ज्वरो तातो थियो आगोको भुक्रोमा हात होला जस्तो भएको नि एकछिन त अहिले एकचोटि नाप्ने हो ज्वरो अँ त नि त यो मेरो होला खै अलि बल्किन त छोडिएको छैन अलि हल्का भने मैले हजुरलाई कति दुःख दिएँ दिदी लाग्ला दि भन्न मन लागेर नि भन्नै सकिन के भन्नु होला भनेर अब बितिको कुरा बितिहाल्यो नि नरम फेरिसो त सम्हाल्नै सकिन भने माफ गरिदिनु है दिदी मलाई बोक्ने मान्छेको चाटै यस्तो हुँदा नि हुन्छ मम्मी जाउलो पनि ल्याउने हो कहाँ दराजको घरमा रहेछ बेडको भनेर रह। बर्सा दि जिब्रोमा राख्ने कि काी मुनि जिब्रोमा राख न लुगा सार्न अलिक अप्ठ्यारो छ ए ल खै आँ गरिस्यो त पविजा दिदीले कल गरिसकेको थियो हजुरले उठाइसेन छ अनि पिर्लिसिया छ राति पनि गर्छ रहेछ बाह्र बजीतिर म त सुतिसकेको थिएँ अहिले बिहान पनि पाँच बजेतिरको मिस कल रहेछ अनि मैले त अघि बल्ल देखेर कल ब्याक गरेँ मम्मी भोलि गाउँ जाने अरे साइला मामाको छोरीको बिहे छ पहिला क्रिस्मा र ममी जाने कुरा थियो अब चाहिँ ममी एक्लै जाने रे एकैचोटि भोट हालेर मात्रै फर्किने अरे भयो कति मिनट भयो भयो होला अब खोइ निकाल्यौँ त थर्मोमिटर नाइन्टी एट पोइन्ट के गर्ने जाने त हस्पिटल पर्दैन यतिको त नर्मल हो नि अलिकछिनमा दुइटा सिटामोल ल्याइदियो न माथि मेडिकल गएर सिटामोलले कहाँ ज्वरो सोचो हुन्छ त घटाउने मात्र त हो नि मलाई हस्पिटल जानुपर्ने ज्वरो होइन क्या सिटामोल नै खाएन भने पनि निको हुन्छ मम्मी खोइ भएन जाऊलो तिमीलाई पनि गाउँ जान मन छ भने जाउ न त म बसिहाल्छु नि नाइ मलाई त त्यस अहिले मामाको परिवारै मन पर्दैन मुखले चाहिँ चिप्लो घस्छन् अनि मनका चाहिँ कस्तो रिस उर्ता छन् भने नि पोहोर साल नाइनको जासकेर गएको बेलै आत्तिर आएको त म ब्रिजगोस् गर्दैछ भनिदिनु भनेर भनिएको छु मैले त मम्मीलाई पुवा कहाँ बस्यो अरे सारा पवित्राले केही भने हिजै फर्किनु भयो अरे नाइट बसमा पवित्र दिदीले बस्न भन्छ अरे छोरीले थुकेको सरमा बस्थिन भनेर मान्नु भएन रे <sweak> खोइ कहाँ आयो जो कहाँ आयो बस्छ जस्तो मान्छे नि बिरामी हुन्छ खै निदा लिएर त यता इ यस्तो हिउँ जस्तो छ निदा त्यसै ज्वरो आयो भने आको थियो के अहिले त सन्चो भएको नि भित्रभित्र त अझै छ वर्षाले सन्चो छैन भने भइहाल्यो नि त नवीन भाइ पछि जाउँ ल कहाँ पछि जाने भन्छ रिफ्लेसमेन्ट चाहिने नै यस्तो बेला त हो नि अनि कहिले जान्छस् पछि तँलाई भनेर हलवालाले फेरि फेरि मुभी चलाइदिइराख्छु नि ए हिन्दी मुभी त हो नि युट्युबमा आइसक्यो होला भाइ पनि भाते त युट्युबमा हेर्नु र हरमा हेर्नुलाई एकै भन्छस् भने त अहिले नै सभापतिबाट राजिनामा दिइहाल हुन्छ नि यार कुरो गर्छ उहाँ टिकट भन्न लगाइसक्यो मैले बस्छ नि त अरूलाई यहाँ भने अर्कै अर्कै कुरो गर्छ जाऊ न त उसो भाइ सन्चो भइसक्यो मलाई लौ त लौ उसो भए मैले त वर्षा बिरामी भनेर पो त आफू त भोलिबाट चुनाव प्रचारमा लाग्नु छु जोड तोडले सबेरै घर हिँडिन्छ आफ्नै मेयर ए त्यसो भए त भोटै नमागे नि सियो दिन्छन् बुढाले त्यो त तिमीहरूकै किल्लै हो नि जे होस् यसपालि चाबाकै परिवारको भाग्य चाहिँ खुलेर रहेछ है ठाउँ त आफ्नै हो नि त है तर जे पनि हुनसक्छ भन्न सकिन्न फेरि ओभर कन्फिडेन्ट भएर उल्टो होला नि कति ठाउँमा त्यस्तो पनि हुन्छ ल ओ प बसन्तीले फोन गर्यो पक्कै टिकट कन्फर्म भयो होला ए वर्ष झिना कहाँ फोन गरेँ त एक ती खै अघि त त्रिपुरेश्वर भन्थ्यो पर्दैन पर्दैन पर फोन गर्न यति आइसकिनु होला अब त जान्छन् क्या मैले भनेपछि हुन्छ भनिदिनु अब एउटा क्लास त हो खै आइपुगेन नि तिनीहरू अनि ने कहाँनिरबाट हरायो क्या कि चेकिङमा पऱ्यो क्या आओ लाइसेन्स त होला नि आवाजको खै कुन्नी खै कुन्नी रे खै होला नि बेला बेलामा बाउको भटबटै लिएर हिँड्ने गराएछ लाइसेन्स लिएको छ कि छैन चाहिँ सोधेकै छैन क्या मैले त छ्या अतिकै अब आइहाल्छन् नि एकछिन कुरामा तपाईँलाई गर्मी भएको छैन यस्तो बाउला भएको लुवा लाउँ त ए गर्मी भएको थिएन क्या तिमीले सम्झाइदिइहालौ फेरिका गर्मी त अनि के हो भने के तिमी त मरिकाट फोन उठाउँदैनौ भने कतिचोटि गरेर मैले हिँड्छु थाहा छ तिमीलाई फोन कोठामा कता राखिसु कता हेर्नु न साइलेन्टमा रहेछ फेरि दिउँसो सारा र म कति खोजे पनि त बेड र भित्ताको बिचमा पो खसा भने अनि फोन खस्ने त्यही ठाउँमा त हो निको कहाँ खोज क्या भित्ताबाटै चिसो आउँछ भनेर म्याट राखिदिनु भएको दिदीले खस्ने ठाउँै थिएन अनि <laughs> ल ल ल भइगयो भइगयो मैले एउटा ठाउँमा जागिर भनिदिएको थिएँ क्या तिमीलाई त्यही भएर फोन गरेको थियो के कहाँ एउटा एनजिओमा हो अब अरू काम गर्नु त ब्याचलर पास छ तिन वर्ष आउनुभयो खोज्छ नि जहाँ पनि त्यही अब रिसेप्सनिस्ट चाहिँ हो क्यारे ए भइहाल्छ नि जे भए पनि हुन्छ एक्चुली लिएर आउनु भनेको नि तिमीहरूले अलिकति इन्टरभ्यू जस्तो त्यो फर्मेलिटी पुरा गर्नु खोजा क्या तिनीहरूले कहिले जतिसक्दो चाँडो भन्दै थिए आज जानुहुन्थ्यो हुं फेरि यता आयो जाऊँ न त मुभी सकेपछि दुई घन्टा त हो नि जानुपर्ने चाहिँ कहाँ बाहेस्वरे अनि पैसा चाहिँ कति को लिएँ खै सात हजारसम्म दिएला कि मेरो साथीको भाइको रहेछ क्या साथीकै भए त अलिकति मैले नै भनिदिन्थेँ क्या अरे साथीको भाइको भयो मैले के भन्नै मिलेन क्या होइन ठिकै छ विदेशतिर घन्टाको दरमा काम गर्न पाइन्छ अलि बढी पैसा चाहियो दुई चार एक्स्ट्रा गऱ्यो भइहाल्यो अब यहाँ भने हेर न हाम्रोमा यस्तो हाम्रो देशमा त्यस्तो कहिले भने दाइ ए वर्षा उ त्यो निलो टिसर्ट लाउने केटा त तिम्रो साथी होइन र भने हेर त हेरौ उ त्यहाँ को त्यहाँ क्या त्यो टिकट लिने ठाउँमा हेर त हौ त्यो तिमीले मलाई भेटाएको थिएन नि क्या त्यो केटा यस्तो भुझिहार मैले क्याम्पसमा भेटाएको थियो नि मिलन? आ, मिलन? क्या मिलन कस्तो नाम बिर्सिएछ मैले त आमामा अर्कै गर्नु लिएर हिँडे जस्तो छ त के हो मैले त तिमी पो होला त्यसो गर्नु भन्डानेको त अर्कै लिएर हिँडा छ अब थाहा पाइहाल्नु भयो नि हो रहेछ त खै त बोलाउँदैन गर्नु होस् पऱ्यो भने चाहिँ के गर्थ्यो तिमी बोल्थ्यौ न आइपुगिहाले हे तेरिका यहाँ कति ढिला गरेऊयो तिमीहरूले फर्स्ट हाफ छ कि छ फिल्मको जम्मा पऱ्यो नि त दाई अनि सडकसम्म त पछि पछि थियो तिमीहरू यो आवाज त अहिले त कस्तो डर लाग्दो गरी चलाउनु हुने रहेछ झन्डै मरेन म अब त तपाईँको बाइकमा बसेर के हिँड्थेँ नि बाबा भयो होइन ओइ लाइसेन्स साथ छैन कि क्या तेरो आवाज वर्षा कतिखेर आइपुग्यौ तिमीहरू अघि भर्खर त हो लास्ट राम्रो छ अरे नि त यो मुभी त मैले हिजो रिभ्यू पढ्या आज आउने साइड जोडी र न त्यो सिमानाहरू हिजो गएका रहेछन् फेसबुकमा खुब राम्रो भनेर लेखिरहेको रा ले थिएँ तिमीले हेऱ्यौ ओ वर्षा के हो कता आऊ ध्यान मैले के भने सुन्यो, नहीं? केरे केरे, फेरि भन्न त मम्मी पुग्नु भयो अरे त अँ दिउँसै पुगिसकेको के भयो दिक्क लाग्यो क्या किन यत्तिकै तरकारी के खाने लिन जानु पऱ्यो मलाई नि दिक्क लागिरहेछ किन यत्तिकै अब के कुरै सेयर गरिदिनु मसित दिनेश मामाले के ब्रेकअप दिन्न के गर्छ यस रे ब्लग गरिदिन्छु जताततैबाट <laughs> भनिदिनु <भाई> सकेन हौ भएन अरू <नारो> अब <laughs> तपाईँलाई चाहिँ किन दिक्खो लाग्यो नि मुभी हेर्न लग्नुभएको थियो आज नवीन दाईले अनि अनि कस्तो मुभी हेरा त्यस्तो होइन <laughs> क्या मुभीले होइन केले त खै खै यो केटाकेटी बेस्ट फ्रेन्ड भन्ने कुरा नि नहुने रहेछ है कसको कुरा गर्छ मिलन दाईको अँ के गर्लफ्रेन्ड भएपछि कस्तो चेन्ज हुने क्या मान्छेहरू को त्यही त्यो ममता भने केटी अँ आजसँगै मुभी हेर्न आएको रहेछन् कि एउटै अलमा पऱ्यो अनि ए अनि बोल्छेन हो उनीहरूले देखेनन् मैले मात्रै देखेँ म बोलिनँ मुभी कस्तो रहेछ त खै ए मुभी ठिकै थियो अनि जबको के भयो गैस्यो त नवीन्दाले भनेको ठाउँमा मेसेज आयो तिमीलाई मेरोमा त नोट सेन्ट भनेर देखाइरहेको थियो अँ दुई तिनवटा एउटै मेसेज आइरहेको थियो झन् ए यो नेटवर्क पनि अँ त्यहाँ दाहिर म जाने भनेको मुभी सकेपछि मुडै भएन अनि यत्तिकै खास साझा खाएर फर्क्यौँ तरकारी के खाने दुई तरकारी ए अँ के खाने दिमाग कस्तो ह्याङ भइरहेछ कि मेरो अस्तिदेखि सिमित छ सिमित खान्न म टिपेर भुट भन्नुहुन्थ्यो अब यति बेला बारीमा को जाने सारा इज द ट्रु वाट यु सेड रक्सी ह्याप्सी सफथोक भुलिन्छ भने यु वान गेट ड्रङ्क न आइमिन आम जस्ट आस्किङ मेबी होइन के भन्दैछु वर्षा उकिन भयो कि यसरी साराले रोक्ले कि झन् उक्सौली त अर्को भागको प्रतीक्षा गर्नुहोला तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनुहोस् है हामीलाई नाटकको प्रतिक्रिया फेसबुकमा फेसबुक सिएचएूबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली डट टिएचईएटिआरई थिएटर वान एट जिमेल डट कममा पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू सशाङक बोहरा दुर्गा कार्की समापिका गौतम सपना सञ्जीवनी अभय आरदेवकोटा र बोनु घिमिरेलाई धन्यवाद त्यसै गरी नाटक लेखेका दुर्गाकारकै नाटकका निर्देशक नवराज बुढाथोके साथै सहकर्मी अश्विन थपलियाला पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौहारो सुन्न नबिर्सिनुहोला बाई बाई